ती महिलाले उनलाई त्यो फोहोर ढोकाबाट भित्र लगेर एउटा घरमा पुर्याइन् र अगाडिको एउटा मेजमा बस्न इसारा गरिन् जुजुमान असजिलो मान्दै मेजमा बसे र विस्तारै सोधे तपाईँ मबाट के चाहनुहुन्छ ती महिलाले रूखो स्वरमा भनिन् के तिमी मेरीबेरिज चाहन्छौ मेरीबेरिज के हो मेरीबेरिज भनेको ती महिलाले आँखा पार्दै शङ्काको दृष्टिले हेर्दै भनिन् मेरीबेरिज भनेको के हो रे तिमीलाई मेरीबेरिज पनि थाहा छैन अह था छैन र मलाई यसको इच्छा पनि छैन म यहाँबाट लाग्छु तपाईँलाई धन्यवाद यति भन्दै जुजुमान मेझबाट उठ्न थाले तर ती महिलाले भने उनलाई चाप्प समातेर फेरि मेजमै बसाइन् अनि बडो ध्यानपूर्वक जुजुमानलाई उनले माथिदेखि खुट्टासम्म निहाल्न थालिन् तिमी मलाई भन त तिमी यहाँको होइन हो तिमी बाहिरबाट आएको मान्छे हो जुजुमान एकछिन रोकिए उनलाई चिन्ता लाग्यो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 जमुना तिमीलाई असजिलो पारेकोमा माफ गर है हामी चाहिँ यो मेरीबेरीको व्यापार गर्ने दलालहरूलाई पक्रने अझ बन खोज्ने व्यक्तिहरू हौं जमुनातर्फ फर्कँदै ती मान्छेले भने मलाई त एकदमै भोग लागेको छ र मलाई लाग्छ यी जवानलाई पनि भोग लागेकै हुनुपर्छ केही खाएर रमाइलो गरौं न ती दुवैजनाले त्यो कोठामा भएको दराजबाट विभिन्न आकारका बट्टा प्याकेट बोतल अनि जगहरू झिक्न थाले खानेकुरा देखकर जोजुमान को मुख रसायो। ती दुब्बे मानस मीठो लगने खानेकुरा टेबल में सजाऊते थिए। तैं अनेक प्रकार का पेस्ट्री थे एकदम ताजा पौरोटी मक्खन जाम चीज का टुकड़ा चकलेट अरुण मीठा मीठा खानेकुराए डुबी के बिस्कुट को पैकेट बास्कुट छिके रेसम नौनी जाम आपने ओंलालो करी लगाए मुख में हाल ए जोवन तुम्हें खुआउ नौ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 यो मान्छेलाई